फिर तिम्रो छायालाई नै मैले आफ्नो बनेर बस्नुपर्ने भयो तिमीलाई कहिल्यै पनि तिम्रो माया मैले कहिल्यै पनि पाउन सकिनँ ती ती तिजका दिनका ती पार्क अनि त्यो रेवा कटेजको याद आउँछ आज मलाई अफिसको न्युज रुमको अनि ती भर्याङका याद आउँछ आज मलाई तर कहिल्यै पनि तिम्रो माया पाउन सकिन जिस्काएर गइदियो आज एउटा ड्रगिस्ट बनाइदिएकै छौ तिमीले मलाई चुरोट खाँदै हिँड्छु रक्सी पिउँदै हिँड्छु तर कहिल्यै पनि कहिल्यै पनि तिम्रो माया मबाट टाढा भागेर जान सकेन आई लेभर फर गेट युजहरू आई लभ यु फर <laughs> नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम मेरो प्यारो मान्छे सुनेर बसिराख्नुभएका तपाईँ सम्पूर्ण मामा किशोर पौडेल आज पनि मेरो प्यारो मान्छे लिएर आइसकेका छौँ मेरो प्यारो मान्छे तपाईँ राई सुफएम नाइन सेभेन पोइन्ट थ्री मेगा हर्ज अनि रेडिमाड एफएम एक्सी सात दस मतलब छ मेगा हार्जबाट एकैसाथ सुन्दै आइराख्नु भएको छ प्रत्येक साता चाहिँ आज मैले प्रेमपत्रहरू लिएर आएको छैन आज मैले दुई जोडीहरूलाई लिएर आएको छु अर्थात् दुईजनालाई लिएर आएको छु जुन एकअर्कालाई असाध्य माया गर्थेँ र अहिले तिनीहरूको अहिले तिनीहरूको दुरी टाढा बनेको छ तिनीहरू एक अर्कालाई नै भएका छन् अहिले तर मैले आज ती दुवैजना लिएर आएको छु अब सुनौ मेरो प्यारो मान्छेमा ती दुईजनाको प्रतिक्रियाहरू कसरी सम्बोधन गरौ म तिमीलाई छैन कुनै शब्द तिम्रो म प्रतिको सद्भाव र माया देख्दा त लाग्थ्यौ तिमी मेरो लागि धरतीमा स्थान लिएको देवता हो आदर गर्छु म तिमीलाई अनि सम्मान गर्छु तिम्रा ती मायापी प्रिय शब्दहरूलाई साँच्ची साँच्ची कति संसार भुलाउने थिए ती तिम्रा मायाका बाणीहरू भुल्न मन लाग्थ्यो यो दुनियाँलाई हराउन मन लाग्थ्यो तिम्रै मायाको सुनौलो संसारमा तर हामी दुवै अनभिज्ञ रह्यौँ यो विषयमा जति बेला तिमी भावनामा डुबेर प्यारा शब्दहरू बर्साउँथ्यौ हो, हो म हराउँथे तिम्रा ती प्रिय मन छुने शब्दहरूमा कति ख्याल राख्थ्यौ हामी एकअर्काको तर मन मना साँच्चै पनि म तिमीलाई यति धेरै माया गर्छु कि त्यति माया न आजसम्म तिमीलाई कसैले गर्यो न भोलि कसैले गर्नेछ थाहा छ म तिमीलाई खास माया गरेको थिइनँ मैले तिमीलाई पहिलोपटक देखेको थिएँ हामी हामीले सुरु गरेको ट्रेनिङमा ट्रेनिङमा म तिमीलाई माया गरेको होइन अनभिज्ञ थिएँ तिम्रो बारेमा अर्कैलाई नै मन पराउँथे मैले त्यो बेला तर कुकुरलाई भन्दा ढुकुरलाई लागे जस्तो भयो तिमी मेरो साम सामी पेतामा आइपुग्यो एक दिन नसाको तालमा म तिमीलाई प्रपोज गरेको थिएँ तिमीले कुनै विचार नगरिकन पर्पोज स्वीकारै गरेका थियौ र मलाई माया गरेका थियौ तर त्यो दिन मैले तिमीलाई माया गरेको थिइनँ मैले मात्र तिमीलाई एउटा के भनौ त्यसको के नामले संज्ञा दिउँ म तिमीलाई चाहिँ मात्र गर्लफ्रेन्डको रूपमा मात्र हेरेको थिएँ सोचेको थिएँ अर्को केटी पनि जालमा आइपुग्यो तर मेरो अर्को केटीको नाममा दुनिया केटीहरू चाहिँ थिएनन् मेरो साथमा जब तिमीले भोलिपल्ट आफ्नो वास्तविकता खोल्यौ नि त्यसपछि म तिमीलाई धेरै माया गर्न थालेँ जब मैले धेरै माया गर्थेँ तिमीलाई तिमीले मेरो माया बुझ जब मैले जति धेरै माया गर्न थालेँ तिमीले त्यति माया घटाउँदै घटाउँदै गयो आखिरमा अहिले हामी एकअर्कालाई नचिन्नेसम्म भएका छौँ तिमीले मलाई चिन्दैनौ तिमीले मलाई माया पनि गर्दैनौ किशोर तिमी बदलिएका हौ कि तिम्रो मन मात्र बदलिएको हो खै मैले त बुझ्नै सकिनँ कस्तो विडम्बना जिन्दगीको नचाहेर मनमा सजाएर राख्न सकिन्छ चा, नचटक्कै माया मार्न नै यो दैव निष्ठुरी हो कि यो मन अबुझ भइदिएको हो खै मैले त बुझ्न मैले तिमीलाई मनमा राखेको थिएँ केवल आँखामा मात्र बस्न खोज्यौ पागल आँखामा बसेको मान्छे त आँसुसँग बगेर गइदिन सक्छ नि त्यसैले मैले त तिमीलाई मुठुमा राखेँ मनको माझमा राखे तर तिमी हमेसाको लागि नभई केही दिनको लागि मात्रै आँखाको नानी भन्न चाहेका रहेछौ तर मैले पलभरको लागि राख्न चाहिँ मेरो जिन्दगीको वास्तविकता त अरू कसले थाहा सर र तिमी बाहेक मैले जे बोले तिमीलाई आफ्नो सोचेर त बोले जे सुनाए मेरो मनको मान्छे भनेर त सुनाए नि कि मेरो यथार्थ त्यति सस्तो थियो र कि म जो कसैलाई सुनाउँदै हिँड्नु अलिकति सोच त अलिकति बुझ्ने कोसिस गर त मैले तिमीलाई मेरो जिन्दगीको कुना काप्चए होला त आखिर मैले पनि त तिमीलाई माया नै गर्थे नि तर तिमीले मेरो मायामा खेलवाड गर्ौ तिमीले मलाई झुप्क्यामीले मलाई झुक्क्या मैले तिमीलाई कति निस्वार्थ माया गरेको थिए तिमीले आफ्नो सरुको आँखामा कहिले त्यो माया नियाल्नै खोजेनौ मलाई आम केटी जस्तो सोच्यौ होइन तर खासमा म आम केटी थिइनँ किशोर म आम केटी थिइनँ दिन रात हामी खुडामा भुल्थ्यौ मायामा भुल्थ्यौँ अनि अर्कै संसारमा भुल्थ्यौ बारम्बार फोनमा कुरा गरिरहने म थाहा छ तिमीलाई यहाँ छ तिमीलाई त्यो दिन जुन दिन कसैले मलाई किशोर मेरो बोय फ्रेन्ड हो भन्दा मेरो मुट्टुमा कति धक्का लागेको थियो यहाँ छ तिमीलाई मैले तिमीलाई कति छिटो फोन गरेर भनेको थिएँ नि किशोर तिमी मात्र मेरो हो आज मलाई कसैले किशोर मेरो बोय हो भन्दा म मरेतुले भाषु भनेर होइन र यी मैले भनेकी थिइनँ र मैले तिम्रो लागि मात्र तिम्रो लागि कसैसँग झगडा गरेँ मैले प्रतिवाद गरेँ होइन किशोर तिम्रो हुनै सक्दैन किशोर त मात्र मेरो हो नपत्याए म किशोरलाई सोधिहेर्छु है यस्तै यस्तै भनेर तर्काएको थिएँ मैले उसलाई तर किशोर त साँच्ची अर्कैको रहेछ नि दिन माया अजम्बर छने गंगा को पानी मंदा चोख छने मेरो मन को बातो गरे जिंदगी माए दे तिम्रु दिल मन की रो मेरों मन को बातो गरे जिन्दगी मा त तिमीलाई ति याद नै छ मैले तिम्रो लागि कति झगडा गरेथे उनीसँग मैले यसरी थर्काएँ कि मन तिमी मेरो के भनौ खै आज आज त भन्न पनि अचम्म लाग्छ मैले त उसलाई यसरी थर्काएँ यसरी थर्काएँ तिमीलाई लाज लाग्दैन किशोर मेरो बोयफ्रेन्ड हो भन्न लाज लाग्दैन किशोर मेरो आदर्श हो किशोर मेरो प्रेरणा हो अनि किशोर मेरो मार्गदर्शन हो ना। जो कोही हल्ला खल्ला उसके अब आईता किशोर को मेरे व्यक्तिगत जीवन में दखल नदी म ती खेर उज्यालो होला भन्दै कलेजसम्म आइपुगे मलाई पढ्नै मन लागेन त्यो दिनमा सरहरूले के पढाउनु भयो मेरो दिमागले के, के पो सोचिरह्यो मलाई समीक्षा सम्झाइरहन्थिन् ए सर उता हेर त सरले के भन्नुभएको छ ए हो म त झस्किन पो तर किन थाह छ तिमीलाई तिम्रो यादले मेरे मन में अनेकौ कु तर्कना घुमी रहिए सा मेरे किशोर सा मेरे हो पढ़ने मन छाइन मैं जी सद छिटो किशोर को साम मेरो मेरे मन को वेदना हल्का पार्छ फस्याङ गर्दै भर्याङ ओक्लिँदै आइपुगेँ याद छ मलाई मलाई देखेर मुसुक्क मुस्कुराएका थियौ नि है अनि जिस्काएँ हामीलाई हेराहेर गरेको देखेर हामी अन्जान बन्यौ मानौ कि हामी बिच कुनै सम्बन्धै छैन जस्तो तर तर कसरी टर्थ्यौ र यो कुरा मैले त खुल्डुली भेटाउनु थियो मनको हत्ता नपत्ता मोबाइल माग्यौ तिमीले मैले पनि पारी पारिदिएँ सबै कुरा मोबाइल सर्लग देखाइदिएँ मैले पनि आखिर त्यो केटी र म के नै कुरा भएको थियो र मात्र उसले यति भने हो कि हो किशोर मेरो बोयफ्रेन्ड हो अबदेखि उसँग नबोल्नु भनेर तर आहा मलाई त पहाड आएर आफ्नो अगाडि उभिए जस्तो लाग्यो मेरो जिन्दगीमा कसैले काँडा रोप्यो जस्तो लाग्यो किनकि म किशोरलाई बगैँचा मान्थे र त्यही बगैँचामा म आफू रम्न चाहन्थे यति धेरै माया गर्थे म तिमीलाई याद आउँछ अझै पनि तिमीले बोलेका ती मायारूपी शब्दहरूको तिमीसँगै घुमेका ठाउँहरूको ती फिल्म हलको बेन्चहरूको रेवा कटेजको त्यो छाहारीको याद आउँछ मलाई मैले पनि भुल्न सकेको छैन ती पलहरूलाई तर बाध्य बनायौ तिमीले मेरो मुटुमा ती रोप्यौ तिमीले जुन कुरा मैले सोचेकै थिइनँ त्यही कुरालाई सम्झायौ तिमीले बल्छायौ तिमीले साँच्ची किशोर म तिमीले सोचे जस्तो केटी थिइन अ हाँस्न बोल्न त हजारौँसँग हुन्छ नि होइन र मैं जे करें खुशी मोल थे मेरो धीरी साथी थे तर सेंन को भावना बुझने कोई थे त कति सजिलो भनिदियो सर मैले तिमीलाई पचासौँ पटक फोन गरेँ कतिपटक एसएमएस गरेँ तर न त तिमीले मेरो फोन रिसिभ गर्यौ न त एसएमएसको रिप्लाई नै गर्ौ ए कि के सोचेको मलाई के तिमीले आफ्नो सरुको लागि लेखेको प्रेमपत्र मैले सुनिन होला त यस्तो पनि हुनसक्छ र ए पागल म त मेरो प्यारो मान्छे सुन्दै थिएँ नि म तिम्रा ती शब्दहरूसँग हराउँदै थिएँ जुन शब्द तिमीले लेखेर कोरेर मेरो लागि पठाएका थियौ म आज पनि त्यति नै माया गर्छु तर कसम देखाउन त्यो मायालाई किनकि तिमीले मलाई चोट दिममा जा जान्छौ म बस्ने प्रत्येक ठाउँमा जान्छौ भर्याङमा जान्छौ हो म पनि अफिस पुग्ने बित्तिकै हेर्छु तिनै ठाउँहरूलाई जुन ठाउँमा हामी बसेर घन्टौँसम्म कुरा गर्थ्यौँ हामीलाई दुनियाँको प्रवाह नै हुँदैनथ्यो हराउँथ्यौ हामी एकअर्काको कुरामा तिमीले पनि भनेका छौ एक वचन भन्दैमा तिमी आउँथ्यौ भनेर हो भने मैले भनिसके त म तिमीलाई आदर्श मान्छु प्रेरणा मान्छु देवता मान्छु त्यसैले तिमीले भनेको एक वचन मैले काट्न नसकिकन तिम्रो सामिप्यमा आउँथे नि सर भनेर बोलाउँदा मलाई भर्खर छुटेर आउँथ्यो आखिर म एक्लो रहेन रहेछ मेरो लागि पनि त कोही न त रहेछ यो धरतीमा आज पनि म आउँदैछ तुम्हारे मै खो हो तीन बजे स्वरू को प्रोग्राम आस चलाउे ये हे पागल जब तुम मेरे अगड़ी असरी बोलने सून तेरह मन में अलग जब अनि मेरे अगड़ी बसौ अ मेरा दुई नयन तिम्रै अनुहारमा हेर्थे किति मिले मलाई हिजोको सरलाई जस्तो गरी हेरेका छौ कि छैनौ भनेर खर्याङ्कै ठोका खोल्ने बित्तिकै मेरो आँखा न्युजरियममा पुग्थ्यो कतै मेरो किशोरले झ्यालबाट पो मलाई निहालिरहेको छ कि भनेर आहा त्यहाँ देख्थिन आएर भर्याङमा हेर्थे कुन चाहिँ सिँढीमा तिमी मेरो प्रतीक्षामा छौ भनेर एता, उता चता, आखाद दकुराई द कुराइसकेपछि हेर्थे तिमी त केही बेर पछि म बस्ने ठाउँमा पहिल्यै गएर बसिरहेका रहेछौ त्यो अन्धारोमा मलाई थाहा छ किशोर तिमी पनि मलाई धेरै माया गर्छौ मैले तिमीलाई बार बार भनिरहेको छु नि कि म पनि तिमीलाई त्यति नै माया गर्छु भनेर नगर्ने होइन तिमीलाई तर जे भयो सब अन्जानमा भयो मैले मेरो निर्णय सुनाउँदा तिमीले हे के भनेको लाठी आफ्नो ठाउँ छोडेर पनि कोही पराए मुलुकमा जान जान्छ त यस्तै भनेर सम्झाउँथ्यौ अनि कहिले भन्थ्यो सर म पनि तिमीलाई साथ दिन्छु नि तिम्रो उद्देश्यमा पुग्नको लागि म मरेर भए पनि तिमीलाई साथ दिन्छु मलाई तिम्रो यो शब्द होइन साथ चाहिएको हो तिमीले मरेर मलाई किन साथ दिनु र जब तिमी नै छैनौ भनेपछि तिम्रो पाएको साथले अगाडि बढेको म यो दुनियाँलाई कसरी देखाउन सक्थेँ र तिमीलाई त थाहा नै छ नि मैले हाम्रो बारेमा पनि मेरो घरमा कुरा गरिसकेको थिएँ हो किशोर मैले तिमीलाई धेरै माया गर्थे अपनाउन अप्नाउन चाहन्थे तर खै के भयो बिचमा कुन दैवको आँखा लाग्यो भनौँ या हामीमा नै असमजदारी भयो खै हामीले एकअर्कालाई अथाहा माया गर्दा गर्दै पनि आज छुट्नु परेको छ तिमीले भन्छौ सर सा। तिमी अरू कसैलाई माया गर्छौ मलाई थाहा छ बिल्कुल बिल्कुल म अरू कसैलाई यसको अर्थ यो होइन कि म किशोर बाहेक अरूलाई माया गर्दिन गर्छ म मेरो मम्मीलाई माया गर्छु मेरो दिदीहरूलाई माया गर्छु अनि मेरो प्रेरणाको स्रोत मेरो बाबालाई माया गर्छु अनि मेरो फुच्छे भाइ जसले दिदी दिदी भनेर मेरो हरेक राम्रा नराम्रा पक्षमा साथ दिएको छ उसलाई माया गर्छु तर मेरो जिन्दगीमा एउटा महत्त्वपूर्ण मान्छे मेरो जीवनको अभिन्न अङ्ग जो थियो बस किशोर नै थियो किशोर नै थियो मैले जुन ठाउँमा किशोरलाई राखेँ जुन स्थान मैले किशोरको लागि दिएँ जुन जुन दर्जा मेरो मनमा किशोरको लागि थियो चाहे म मा मरेर किन नजाऊ त्यो कहिल्यै अरू कसैको हुनै सक्दैन धेरै भयो कुरा तिमीले आफ्ना धेरै कुरा मलाई सुनायौ मैले पनि सुनाएँ फाइदा केही छैन यी कुराहरूको है यी कुराहरूको कुनै फाइदा छैन तर म पनि चाहन्छु मेरो कार्यक्रममा तिमी नै मेरो अगाडि बस्छ आउँदैछु म घडी हेर त कति बज्यौ कतिबेर भाँकी छ अब तिमी पनि छटपटिएको होला अहो तिन कतिखेर बज्छ भनेर मलाई पनि मनमा खुल्दुली हुन्छ छटपटी हुन्छ ओहो मलाई पनि छटपटि हुन्छ म बिहान कलेज गइदेखिको सोध्छु आज त शुक्रबार दस बजे कलेज छुट्टी भयो अब घर जान्छु खाना खान्छु अम्मा कति बेला दुई बज लाएर म फेरि अफिस जान पाउँला पक्कै पनि आज पनि त मेरो किशोर मेरो प्रत्युमा होला नि है यस्तै यस्तै सोच्यो बाटोभरि म एक्लै गन्थन मन्थन गर्दै आउँछु आफैसँग साँच्चै किशोरले मलाई बिर्सियो होला कि छैन होला है आज म अफिसमा जाँदा किशोर अफिसमै छ होला कि छैन होला है ज्या? मफिस में जोन तो मैं खो हो कमती में उ अगाड़ी देखता लग् आज भी ऊ किशोर, एक तो मेरे आधी घंटा को समय मत रेडियो को तर मिट्टे आँच तिमला भेटना कोई हम